उज्यालु रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईंलाई स्वागत छ प्राविधिक साथी सशेन्द्र गौतमका साथ म अच्यु किमिरे आजको शनिबार पनि एकल कविता वाचन लिएर आइपुगेका छौं एकल कविता वाचन आज कवि रोशन पुनका साथ हुनेछ बागलुङका कवि रोशन पुन मीठा गद्य कविता लेख्नुहुन्छ आज उहाँसँग कुराकानी गर्दै उहाँका गद्य कविताहरू सुन्छौँ रोशनजी तपाईँलाई स्वागत छ तपाईँको नाम सुनिरहेको मैले तर चिन्जान हुन पाएको थिएन प्रत्यक्ष आज भेट हुँदैछ हाम्रो यो सौभाग्य मलाई पनि प्राप्त भयो अनि आज भेट भइसक्दाखेरि तपाईँको बारेमा धेरै विवरण थाहा छैन मलाई मैले थाहा पाएसम्म तपाईँ सरकारी सेवामा पनि कार्यरत हुनुहुन्छ काभ्रे पाँच खालमा हजुर होइन कुरा थाहा छ आ, अरु कुराहरू थाहा छैन हामी कुरा, कुरा गर्दै कविता सुन्दै जान्छौँ कति लेख्नुभयो अहिलेसम्म कविता अहिलेसम्म त्यस्तो गर्नै पर्दा तिसको हारा रिङ भयो होला तिन दर्जन जति तिन दर्जन फुटकर कविता कहिलेदेखि लेख्न थाल्नु भएको मेरो स्कुल लेभलदेखि नै हो मैले सुरु गरेको माध्यमिक शिक्षाले गर्दाखेरि चाहिँ त्यति बेलाबाट कविताप्रति आकर्षण चाहिँ बढेँ मेरो कहली अलोले जो लश् गो सुरुआत काल में चाहे तस्ते अब अर को पढ़े मत्रह आपको इच्छा लेखनतीर ढलाइए अलि पी अल बुझने भी अल भाषा भी अलि जाने पुहनी गहन रूप लाल यह मैं बैचलर पढ़ाख अलोस मैं अल समय खर्चे श्रम करो म चाहिँ फिल हुन्छ ल सबभन्दा पहिला एउटा कविता सुनौँ अनि अरू कुरा अगाडि बढाउँला है त हस् धन्यवाद मैले आजको यो कार्यक्रममा पहिलो कविता याचना शीर्षकको सुनाउँछु कविताको शीर्षक याचना मलाई पृथ्वीलोक फर्कने गरी स्वर्गलोक जानु छ र केही जवाफ ल्याउनु छ बरु तिम्रो हल्कारा हुन तयार छु ए यमराज मलाई स्वर्गलोक रमाना गर मलाई लोक फर्कने गरी स्वर्गलोक जानु छ र केही जवाफ ल्याउनु छ बरु तिम्रो हल्कारा हुन तयार छु यही यमराज मलाई स्वर्गलोक र माना गरोन्नु छ देवता परमेश्वर बुद्ध र जीससहरूलाई धर्मको नाममा मान्छे विभाजित किन गर्यो सुन्नु छ हिटलर अलेक्जेन्डर र पृथ्वीनारायण शाहहरूलाई समर सिकायो कि देशप्रेम र भन्नु छ रोकिएको छैन तिमीहरूले आरम्भ गरेको अभिक्रम र सँगै सम्वेदनायुक्त खबर गर्नु छ दुखी शहीदहरूलाई तिमीहरूको रगत भुटुवामा मिलाएर खाए खोवाहरूले ए देश देऊ एउटा निर्विकार किताब जहाँ पढ़न सकु इतिहासभन्दा जेठो समय देखाउ सफेद सहर जहाँ लेखिएको प्रकृतिको संविधान वा यस्तो कलम देऊ जसमा बादल भर्न सकूं र आकाशलाई क्यानभास बनाएर कोर्न सकूं मलाई मनपर्ने तस्विर जस्ते क्षतिज में उद घरे घाम केटाकेटी नया नभिना मुस्कान अथवा सगर भावनी अग्ले सगर में था ये देश मत्थर पारिदेव घनचक्कर देश मत्थर पारिदेव घनचक्को शीर्षक कविता को शीर्षक याचना तीन लेख् कविता मैं चार वर्ष अखेला कविता चाहे इच्छुक कविता पुरस्कार दु एकहत्तर सालबाट पनि पुरस्कृत भएको थियो चार वर्ष अघिको कविता हो यो तपाईँको पढाइतिर फर्किनु पऱ्यो अब के विषय पढ्नुभएको मैले ब्याचलर चाहिँ बिई गरेँ इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङमा अनि मास्टर चाहिँ फेरि यता एडमिनिस्ट्रेसनतिर छु अहिले चाहिँ किनभने जागिरको फेरि यता प्रशासनपट्टि छ मेरो त्यो कारणले मास्टर चाहिँ मेरो फेरि यता जाहिरको सिलसिलामा सहयोग हुन्छ भनेर एमपिए साइन्स सदस्य दाएँ हजुर अहिले फेरि एलएलबीतिर पनि अलिकता कानतिर पनि ज्ञात हुनुपर्छ भन्ने किसिमको यो विम छ एलएलबीतिर पनि छु अहिले एजम्मा थरी जानु पऱ्यो नि त होइन अब फेरि हजुर सरकारी व्यक्ति भइसकेपछि सरकारी नीति नियममा सबैतिर आइपुग्नु पनि पऱ्यो ती ज्ञानहरू पनि राख्नु पऱ्यो थोरै जानकार मात्रै हुने हो त्यसो गरिरहँदा इन्जिनियरिङ पढिरहँदा पनि तपाईँलाई कविताको रस मोह हटेन हटेन अब अहिले फेरि सरकारी सेवामा गएर काममा व्यस्त हुँदै आफूलाई निखार्नको लागि तिनै विषयहरू पढिरहँदा पनि कविताको मुह हटेन किन होला के छ त्यस्तो कविताभित्र यो चाहिँ मान्छेको एउटा हरेक मान्छेको कुनै न कुनै इच्छा आकाङ्क्षा र उसको चाहना हुन्छ जस्तो मलाई लाग्छ र त्यो मेरो एउटा चाहना भनेको मेरो नेपाली साहित्यमा चाहिँ रहेछ भन्ने चाहिँ मलाई आफै पनि बोध हुन्छ र यसमा दावा गर्नुभन्दा पनि किनभने त्यो जहिले पनि कुनै पनि नेपाली साहित्यको कुनै पनि विधा कविता मात्र होइन त्यो कथामा होस् गजलमा होस् मुक्तकमा होस् अथवा आख्यान जुन कुनैमा होस् त्यसमा चाहिँ मोह चाहिँ बढ्छ र मैले पनि प्राविधिक विषय पढे पनि र जागिर यता प्रशासनिकतिर खाएँ पनि चाहिँ मेरो विधा चाहिँ कविता नै हो र कवितामा मोह त आफ्नो सबभन्दा पहिला इच्छा आकाङ्क्षा नै हो यसमा केले तान्छ भन्ने कुरा नै यो चाहिँ अलिकता उत्तर दिन गाह्रो विषय हो तर त्यो तान्छ कविता निके ना आकृष्ट चाहे तब अब अरुरा मैं जोड़न अगाड़ी एटा कवित फिर पढ़ना लगाए ते सदर्भ जोड़ अरुरा हाँ धन्यवाद ये बहत्तर साल में भूकंप आयो हम धरोहर धरहरा वास्तव में हम पहचान को धरोहर नहीं ढल्य अलिकता धरहरा को बिंबला उतारे मैं कविता में कविता को शीर्षक म धरहरा मा धारा एक निमेषको कम्पमै ढलिजाने म कमजोर बुढोधरहरा एक निमेषको कम्पमै ढलीजाने म कमजोर बुढो धरहरा कुनै समय मैले कैयौंलाई बुई चढाएर रा हेराएँ पुरै काठमाडौँ मेरो कमजोर काँधमा टेकाएर जमिन देखाएँ कमिला जस्तै भुइँ मान्छे नदी जस्तै सडक र बग्दै गरेका मोटरहरू सामुन्ने उभिएको टेलिकमको निलो सिसाभित्रको बलियो छठ सिमेन्टले मलाई चितोर्थ्यो सिसिटीको आधुनिक भव्य र भलात्मे अग्लाइले मलाई गिज्याउँथ्यो काठमाडौँ मलको बलियो जगले मलाई कटाक्ष गर्थ्यो जवाफमा मैले उनीहरूलाई मेरो जिउँदो इतिहास मात्र भन्न सक्थेँ जस्तो कि मसँग भीमसेनको स्पर्श छ चन्द्र शमशेरको पुनर्ताजकी मसाज छ मैले शताब्दी समय भोगेको छु म गर्न सक्थेँ कोत पर्व भण्डारखाल पर्वको बयान चुपचाप चुपचाप उभिएर दरबार हत्याकाण्ड हेरेको हुँ भन्न सक्थेँ जसको खातिर शहीद बने सपुतहरू उनैले शहीद गेटको सामुन्ने सिंहदरबारभित्र शहीदहरूकै मर्दन गरे बिचरा भद्रकालीले मलाई सापटी माग्दथ्यो मेरो अग्लाइ दिन सकेको भए कम्तीमा छेक्न सकिन्थ्यो सिंहदरबारको नाङ्गो कठै शहीदहरूलाई लाचार हुनबाट जोगाउन भएको अग्लाई पनि दान गर्न नसक्ने म कस्तो मेरो पाउनेर बसेर, मेरो पाउनेर बसेर कुल्फी र आइसक्रिम खानेहरूसँग हुनुपर्छ मेरो सफेद याद मेरो वरिपरि फुल रोपेर बगैँचा बनाउनेहरूसँग होला केही गम ती जोडीहरूसँग होला केही संस्मरण जो मेरो अँ्याला उक्लदा उक्लदै थाकेको बाहना गर्थे र माया सार्दै बस्थे मेरो पुरानो मक्की सकीको भित्तामा अडेस लगाएर आँखा चिम्लन्थे र लजाउँदै हतार हतार उक्लन्थे ओर्लन्थे जिस्किँदै मेरो काँध टेकेर गोदावरीले पठाएको अर्ग्यानिक हावा थे, मेरो आँखा नेरको मूर्ति पुज्थे र मलाई पशुपति मनोकामना बनाइदिन्थे भगवान् बनाइदिन्थे कठै कसैको चाहना पुरा गर्न नसक्ने म कस्तो भगवान् काश आइफल टारको जस्तो बलियो मेरो दण्ड हुँदो हो त म पनि उभिएको उभिए हुन्थेँ कठै म त पुरानो मक्किसकेको गलिसकेको बुढो जो परेँ कति दशक उभिन सक्थेँ र एकलो मसिनो खुट्टाले म त ढल्लु नै थियो कति लाटो ढल्छु भनेर बोल्न नसक्ने म कति सुस्थ ढल्छु भनेर इसारा पनि गर्न नसक्ने म कति निम्छ र मलाई यति भन्नु छ मलाई यति भन्नु छ जन्मदै बुढो नबनाऊ कमजोर नबनाऊ कमसेकम उभिन सक्नु सपिङ मल झैँ छाती फुलाएर त्यसैले इन्जिनियर साप म ढलेर खण्डहर बनिसकेको धरहरा तिम्रो शृङ्गारकुरी बसेको छु म ढलेर खण्डहर बनिसकेको धरहरा तिम्रो शृङ्गारकुरी बसेको छु धन्यवाद बडा र मैले सबभन्दा सुरुमा कविता लेख्नलाई कसले प्रभाव पारिदिनु भयो स्कुलमा अथवा स्कुल पछि मैले वास्तवमा कवितातिर आकृष्ट भएको मलाई याद भएसम्म चाहिँ मैले गौरी खण्डकाव्य पढिसकेपछि म आकृष्ट भएको हो त्यसमा भएको चाहिँ काव्यिक सुन्दरताले मलाई चाहिँ आकर्षण गर्यो वास्तवमा त्यो अप्रत्यक्ष आकर्षण थियो तर प्रत्यक्ष रूपमा चाहिँ म स्कुलमा छँदाखेरि चाहिँ अथवा स्कुल गाउँमा छँदा एकजना सर हुनुहुन्थ्यो साहित्य क्षेत्रमै लाग्नु भएको उहाँको नाम निलम कुमार शर्मा पौडेल उहाँको सङ्गतले म कवितातिर आकृष्ट भएको उहाँ अहिले गाउँमै साहित्य क्षेत्रमा पनि निकै तल्लिन हुनुहुन्छ हाम्रो <coughs> स्थानीय स्तरमा एउटा गोधुली भन्ने पत्रिका निस्किन्छ त्यसको <coughs> प्रधान सम्पादक हुनुहुन्छ वास्तवमा उहाँबाट म साहित्यप्रति झुकाव चाहिँ बढेको <coughs> हो जस्तो तपाईँको भनौँ न अहिले युवा पुस्ता चाहिँ एकदम गजल लेख्ने होइन गजलहरूमा पनि असाध्यै धेरै भिज्ने युवा पुस्ता भेटेको छु मैले कविता कमाइली लेख्नुहुन्छ तपाईँलाई चाहिँ गजलभन्दा बढी यसमा मोह बसेँ जस्तो लाग्यो मलाई हो सुरु सुरुमा गजलतिर पनि अलिकति हात त तर कवितामा जस्तो रमाइलो आफूलाई स्वयंलाई चाहिँ त्यति लागेन त्यो कारणले कवितामै अलि बढी समय चाहिँ खर्चन्छु यद्यपि गजल पनि थोरै बहुत लेख्थेँ पहिला तर अहिले त ठप्प नै जस्तो छ कवितामै बढी चाहिँ आकर्षण चाहिँ छ अब एउटा कविता फेरि अर्को सुनाउनुहोस् न हुन्छ एउटा अलि कम्पेरिटिभली छोटो कविता छ यो चाहिँ अहिलेको मौसमसँग पनि मिल्दो कविताको शीर्षक झरी कविताको शीर्षक झरी जब झरी पर्छ जब झरी पर्छ यार म मान्छु हठात मलाई पिउन मन लाग्छ जब झरी पर्छ यार म मान्छु हठात मलाई पिउन मन लाग्छ खैकुन्नी म उभिएको छु कि यो झ्याल उभिएको छ मेरो अघि खैकुन्नी म उभिएको छु कि यो झ्याल उभिएको छ मेरो अघि जब बजाउँछ पानीले यो झ्यालको छाती अहो म फर्कन्छु मैले बिताएको मेरो निजी समय नसम्झु भन्छु त्यो समय सक्दिन न सम्झु भन्छु त्यो समय सक्दिन बिर्सु भन्छु त्यो समय सक्दिन अझै टक्टक्याउँछु मेरो चिउँडो जहाँ एक फुलले छुन्थ्यो र नसा दिएर जान्थ्यो अझै टक्टक्याउँछु मेरो चिउँडो जहाँ एक फुलले छुन्थ्यो र नसा दिएर जान्थ्यो अझै पखाल्छु यो शरीर जो च्यापिन्थ्यो कोमल कपासको भुवाले र मलाई तृष्णा छोडेर जान्थ्यो जब झरी बर्ष यार मतु हठात मै पिना मन लग्यवाद झरी पीएस क्या यह नया नहीं दु वर्ष जी भाला दु वर्ष नया नहीं क्योंकि पचिल्ल समय लेख्लूंग कवि रोशन पुन आज उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा हुनुहुन्छ र एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ कविता कस्तो कस्तो सन्दर्भमा फुर्छन् रोशनजी कुन कुन अवस्थाले पुर्याउँछ एउटा चाहिँ प्रधान यसमा चाहिँ प्रधान विषय चाहिँ माहौल हो जब चाहिँ कुनै पनि काव्यिक माहौलमा बसिन्छ तब आफ्नो पनि कविता फुर्हाल्छ पचिलो समय मेस को अलिकता यह समय अलिकता धोका दिए जो लद्यपि जागर के सिलसिला में टाइम कम भर काव्यक्षेत्र में आपको समय व्यतीत करना पा रखना तेकार ने पचिल समय कविता फूरिशनन् सबा प्रधान विषय चाहौल नहीं हो जो माहौल हो फूर्स अर्क चाहे कुछ भी घटना कोई परिवेश के र एकदम मन में छुना मस्तिष्कमा छुयो भने चाहिँ यसबारे चाहिँ मैले पनि के विचार लेख्नुपर्छ कविता मार्फत केही भन्न पो सकिन्छ कि भनेर त्यस्ता कुराहरूलाई गरिन्छ र अन्य कुराहरूमा जस्तै कला पक्षलाई सौन्दर्यलाई वर्णन गर्दा कुनै पनि विषयवस्तुहरूलाई उठाउँदाखेरि चाहिँ कविताहरू थोर बहुत निस्कन्छ तपाईँको फ्यामिलीमा पनि कोही साहित्यिक रुचि भएको हुनुहुन्थ्यो जसले तपाईँलाई प्रभाव पाऱ्यो रुचि सामान्यतया रुची त फ्यामिलीमा छ बुवाले नै हो त्यो मैले जुन भने कहाँबाट लेख्न थाल्नु भन्ने प्रश्नमा गौरी खण्डकाव्य मैले पढेँ त्यो चाहिँ बुवा मार्फतै प्राप्त भएको मलाई उहाँ पढ्नुहुन्थ्यो हो उहाँले चाहिँ लेख्नुहुन्थ्यो उहाँले पढ्नुहुन्थ्यो लेख्न चाहिँ उहाँले लेख्नु भएन सायद उहाँ मार्फत चाहिँ मैले त्यो किताब चाहिँ पढेको हुँ घरहरू को हुनुहुन्छ मेरो बुवा हुनुहुन्छ मम्मी मम्मी हुनुहुन्छ अनि हजुरआमा हुनुहुन्छ दाई भाउजू हुनुहुन्छ अब दिदीहरूको चाहिँ बिहा भइसक्यो ए दुईजना दिदी कविता लेख्ने चाहिँ तपाईँ मात्रै हुनु हजुर हजुर कहिलेकाहीँ घरभित्रै पनि कविता सुनाइन्छ कहिलेकाहीँ हुन्छ त्यस्तो कहिलेकाहीँ कहिलेकाहीँ त्यस्तो हुन्छ एउटा कविता सुनाउनुहोस् न अब मैले सुनाउने अबको कविताको शीर्षक पाठशाला कविताको शीर्षक पाठशाला जो काँधभरि बाबुको विश्वास र भरी आमाको आशीर्वाद लिएर गएका थिए छातीमा लतपतिएको बधुप्रेम प्रेम र पाखुरासँगै सन्तानको सिरानी बोकेर गएका थिए फर्कदा उतै छोडेर यौवन सकेर जम्मै जोस भरी व्याकुल तस्विर लिएर फर्केका छन् विमानले खुसी पोल्ने चिहानमा लगिदिएछ जहाँ आफैलाई तर्साइरहने आफ्नै सुनौला सपनाहरू मसान भइदिएछन् यहीँ सत्य देखेर म देश पढ्न यही सत्य देखेर म देश पढ्न सुरु गरेको हुँ झरनाहरू जहाँ पानीका थपबाट इन्द्रधनुष झिक्न सिकाउँछ रवि खेतहरू जहाँ पसिना रोपेर हिरा फलाउन सिकाउँछ किसान सोध्नु बदलिरहने ऋतुहरूलाई डुलिरहने बादलहरूलाई सोध्नु वर्षौं यहीँ उभिएर सिकेको हुँ जिन्दगीको रङ भर्न अञ्जुलीमा आँसु राखेर जुनलाई हत्केलामा खेलाउन यहीँ सिकेको हुँ नदीहरू छन् प्रशस्तै निभाउँछु भोकको आगो हिमालबाट झिकेर चिसो हिउँ निको पारिदिन्छु देशको घाउ चक्रे लिपिमा लेखिएको छ हरेक शालिग्रामहरूमा चक्र लिपिमा लेखिएको छ हरेक शालिग्रामहरूमा सतीले श्रापेको होइन मेरो देश ईश्वरहरूको पाठशाला हो धन्यवाद बडा राम्रो कवि रोशन पुनको कविता तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज मसँग बाग्लोङ गराउनुभएका कवि रोशन पुन हुनुहुन्छ रोशन पुनका अरू कविता र कुराकानी लिएर केही बेरमा आउनेछौँ विचार कविताजालो रेडियो नेटवर्क भावना जागृति चेतना रस्तुति को समिश्रण कविता वाचन एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरू र उज्यालो अनलाइन डट कम त्यसै गरी मोबाइलमा उज्यालो एप्लिकेशनबाट तपाईँ यति बेला संसारभर एकल कविता वाचन कार्यक्रम सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज मसँग बागलुङ गराउनुभएका कवि रोशन पुन हुनुहुन्छ कवि रोशन पुनले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ र अहिले सरकारी अधिकृतका रूपमा पाँच खाल नगरपालिकामा कार्यरत हुनुहुन्छ मिठा कविता लेख्नुहुन्छ स्कुलले दे, जीवनदेखि नै उहाँलाई कवितामाथि प्रभाव परेको र अहिले पछिल्लो समय त झन् कविताको विधालाई नै बढी रुचाएर कविता लेख्नुहुन्छ हामीले विभिन्न कुरा गर्दै उहाँका केही कविताहरू योभन्दा अघिल्लो चरणमा सुन्यौँ अब अगाडि फेरि स्वागत गर्छु म तपाईँलाई रोशनजी कार्यक्रममा धन्यवाद एउटा कवितैबाट अब अगाडि बढाउँ किनभने अब कविता अघि अलिक कम पढियो कि जस्तो लाग्यो अलिक बढाउनु पर्यो मैले अब सुनाउने कविताको शीर्षक समयको पीडितसम्म पुगेर दृष्टिगोचर गर्ने मन छ कहिले सुरुआत भएकोलाई यो श्रृङ्खला आमा सन्तानको श्रृङ्खला समयको पीडितसम्म पुगेर दृष्टिगोचर गर्ने मन छ कहिले सुरुआत भएकोलाई यो श्रृङ्खला सन्तानको श्रृङ्खला डाक्टर साहब मलाई जाँचेर भन्नु त कति चुम्बन परेका छन् आमाका यी गालामा कति स्वणिम आशीर्वादले भरिएको छ यो निदार कति शिशिर काटेको छु आमाको छातीलाई दिवार बनाएर मेरो आँखाको इतिहास होतलेर भन ए प्राचीन घडी आमाले कति आँसु बगाइन् मेरो निम्ति कति ओठ मुस्काइन् मेरो निम्ति यो भूगोलको फैलावटदेखि कोही निराश छ भने यो भूगोलको फैलावटदेखि कोही निराश छ भने मलाई बोकेर टाढा पुर्याउने मोटर र विमानदेखि कोही दिक्क छ भने मेरै पीरले आधा मुटु बोकेर बाँच्छ भने त्यो आमा हो आधा निन्द्रामै बिउझेर आँसु भन्दा बढ्ता आँखामा मेरो तस्विर सिँगारेर भगवानको अगाडि सुकसुक्याउने कोही छ भने त्यो आमा हो मन नहुँदा नहुँदै पनि शून्य साहस बटुलेको छु लुभन ए मेरो बाल्यकाल कति खोसे मैले आमाको गास र आमालाई कति रात सुताएँ भोक भोकै कति दिन पठाएँ मेलामा आधा पेट कमसे कम, त्यो जुनीमा फिर्ता गर्न सकुला यो बात्सल्य जुन जुनीमा हुन सकुला आमाको आमा समयको पीडसम्म पुगेर दृष्टिगोचर गर्ने मन छ कहिले शुरूआत भएको होला यो श्रृङ्खला आमा र सन्तानको श्रृङ्खला धन्यवाद बडा मिठो आमा सम्बन्धी कहिले लेख्नुभयो कविता यो, यो पनि चार वर्ष जति भएला अचेल पछिल्लो समय त कविता लेख्नुहुन्न क्या हो पछिल्लो समय लेखेको छैन मैले अहिले सुनाएको झरी नै यो पछिल्लो समय लेखेको त्यसभन्दा फुर्छन् कविता हो त्यस्तो पनि हो मैले अघि नै हजुरलाई उच्चारण गरेको थिएँ अलिकता कमी कारणले पनि होला अब अहिले चाहिँ यो माहौल फेरि बढ्दैछ कार्यक्रमहरूमा हिँडिरहनुहुन्छ कार्यक्रमहरू प्राय जान्छु कार्यक्रममा सहभागी जनाउँछु तपाईँ पाँच खालमा काम गर्दाको अनुभवले सुनाउनुहोस् न कस्तो भइरहेको छ पाँच खालमा चाहिँ भर्खर भयो मेरो दुई महिना जति भयो त्यसभन्दा अगाडि चाहिँ म हुम्लामा पनि बसेँ यता मकवानपुर इन्द्रसरोवरमा बसेँ इन्द्रसरोवरमा हुँदाखेरि चाहिँ इन्द्रसरोवर काव उत्सव भन्ने चाहिँ कार्यक्रम भएको थियो देशभरका करिब तिस पैँतिसजना कविहरू भेलाउनु भएको थियो दुई दिने कार्यक्रम भएको थियो पर्यटनको लागि साहित्य नारासहित त्यो कार्यक्रम भयो र काठमाडौँमा पनि राजधानीमा पनि अन्य कार्यक्रममा सहभागी हुन्छु पाँच खालमा चाहिँ त्यो माहौल अझै बनिसकेका छैन कहिलेकाहीँ काम गर्दाखेरि कार्यक्षेत्रमा कविहरू आउँदा त खुसी लाग्छ होला एकदम खुसी लाग्छ आफ्नै मान्छे आत्मीय मान्छे आए जस्तो लाग्छ अब एउटा कविता फेरि सुनाउनुहोस् न धन्यवाद मैले अब वाचन गर्ने कविताको शीर्षक बाकस कविताको शीर्षक बाकस बाकस बेलायतको बारेको धुवाले भनेको बाकस बाक दुवैमा मेसिनले चुसेपछिको बाकस बाकस साउदीमा भेडा चलाएपछिको बाकस यस्तै बाकस, बाकस।, बाकस कति भित्रन्छन् होला मेरो देशमा यो विमानस्थलमा कति बाकस ओर्लन्छन् होला दिनहु जरूर म कमसेकम एउटा बाकसको कथा भन्न सक्छु जुन बाकस कतारको मरुभूमिमा रगत सिंचाई गर्छु र स्वदेश खुशीको बाकस पठाउँछु भन्ने एउटा इमान्दार नेपालीको बाकस हो बुढाबाहरू सोच्दा हुन् बाकसभरि बुढाबाहरू सोच्दा हुन् बाकसभरि खेत फिर्ता आउँछ बुढी आमाहरू सोच्दा हुन् बाकसभरि ढुङ्री र बुलाकी फिर्ता आउँछ श्रीमतीहरू सोच्दा हुन् बाकसभरि तीज आउँछ छोराछोरीहरू सोच्दा हुन् बाकसभरि दशै आउँछ ललिपर्व पनि आउँछ तर आउन त आउँछ बाकस सुकेको लास बोकेर आउँछ बाकस छोप्ने हात न्याल्छु कतै देखे जस्तो बाकस छोप्ने हात न्याल्छु कतै देखे जस्तो औंलामा पित्तलको औँठी चिन्जानको जस्तै लाग्छ फन्फन्ती घुमेर सुदूर दृश्य भेटाउँछ एउटा धमिलो साँझ जुन साँझ नवविवाहित जोडी विमानस्थलको चौघेराभित्र थिए साईले औँलाको पित्तलको औँठी देखाउँदै सुन्दरी पतिलाई ढोगे पश्चात् भनेकी थिइन् राजा यो तिज अघि नै सुनको औँठी लगाउने थोको छ धन्यवाद बडा रमाइलो बाकस शीर्षकको होइन बाकसको थरी थरीका कविता लेखेको थियो तपाईँ हजुर पुरै बाकसमाथि नै बाकसका भेराइटीमाथि नै कविता लेखिदिनु भयो हजुर अलिकता वैदेशिक हाम्रो रोजगार ब्रेन ड्रेनको जुन कुरा छ त्यसलाई पनि अलिकता उठान गरेको हो यो कविताले तपाईँका कविता सङ्ग्रहका रूपमा चाहिँ कहिले आउला सकेसम्म यो वर्ष निकाल्ने भन्ने चाहिँ मेरो सोच छ यद्यपि हेरौँ कतिको सम्भव हुन्छ लाग्दै हुनुहुन्छ हजुर हजुर तपाईँको आफ्नो समकालीन सहपाठीहरू हुनुहुन्छ नि हजुर कविताका हुनुहुन्छ यसो भेट भइरहने कुरा गर्ने कविताका कुरा आदान प्रदान गर्ने मेरो अहिलेको समयमा म कवि सुदेस सत्यालसँग निकै नजिक छु छन्दो छन्दमा निकै प्रभावशाली कवि हुनुहुन्छ अहिले हेमप्रकाश मंजिल नवराज प्राजुली बाबू त्रिपाठी हेमप्रभास लगायत का साथी चाहे नजीक भर कविता हमी सलोगरी हम सुनिदा ने उपने जीवर भी हो सब एकचोटी भेला भी होने कहीं अब काठम्डू में प्राय कार्यम भेट भैर क्रम भसपर्क करो कार्रम में भेट हो कविता मन पाने हजर कविताले के दियो तपाईँलाई रोशन चाहिँ अहिलेसम्म लेखिरहँदाखेरि सन्तुष्टि सन्तुष्टि मजाले दिन्छ एकदम आत्मसन्तुष्टि आनन्द आउँछ फेसबुकहरूमा राख्नुहुन्छ कहिले कहीँ आफ्ना कविता राख्ने गर्छु फेसबुकमा पनि राख्ने गर्छु त्यसले मान्छेहरूसँग जोड्छ होला हो मान्छेसँग जोड्ने मेरो अभिव्यक्ति के हो भन्ने पनि त्यो कविता मार्फत भन्न सजिलो हुन्छ डाइरेक्टली भन्दाखेरि चाहिँ र मान्छेले बुझ्दा पनि वास्तवमा मान्छे के हो त उसको अभिव्यक्ति के हो उसको विचार के छ उसले भन्न खोजेको विषयहरू के हुन् भन्ने कुरा कवितामा प्रस्तुत गर्दा खुसी लाग्छ र त्यसरी उहाँहरूले चिन्ने अवसर पनि हुन्छ र मलाई चिनाउने अवसर पनि कविताको एउटा माध्यम हो अर्को एउटा कविता सुनाउनुहोस् न कविताको शीर्षक प्रेमलाभ यो चाहिँ मैले रारा पुगेकोपछि लेखेको कविता कविताको शीर्षक प्रेमलाभ प्रिय तिमीलाई भेटेपछि जिन्दगीभित्रै अर्को रङ्गीन जिन्दगी भेटेको छु प्रिय तिमीलाई भेटेपछि जिन्दगीभित्रै अर्को रङ्गीन जिन्दगी भेटेको छु तिम्रो अघि लाजले वर्षभरि यहाँ गुराँस फुल्दैनन् तिम्रो छातीमा अटाउँदिन भन्ने भएले हिमालले वर्षभरि हिउँ राख्दैनन् तिमीलाई देखेपछि मैले मेरो आँखा उतै छोडेको छु मैले मेरो हृदय उतै बिसाएर म स्वयं आधा भएको छु छाललाई लिन पठाउनु छाललाई लिन पठाउनु कि तिम्रो किनारमा मेरो पैतलाको डोब्नेर बुढी औँलाले लेखेर छोडेको छु एक औँठा जैविक प्रेमपत्र उसै बेला मेरा हातका औँलाहरूले घामलाई मागिरहेथे एकचक्र इन्द्रेणी त्यही इन्द्रेणीले शृङ्गारेर हेर्न चाहन्थे तिम्रो यौवन हठात घामले पनि दिन मानेन एक हरफ पिचकिरी रङ हुनसक्छ घाम पनि तिम्रो गहिरो निलो चित्रदेखि दह गर्दो हो हुनसक्छ घाम पनि तिम्रो गहिरो निलो चित्रदेखि दह गर्दो हो शङ्का लाग्छ यहाँ पुणेहरू टिक्न सक्दैनन् सुन्दरता स्खलन हुने डरले उपरको परको डाँडाको छेल पारी जुन उतै गायब हुँदो हो जैविक प्रेम हो कि यो सुनसानमा तिमीलाई एक्लै भेटे र पनि मेरो यौवन बालकै भइदियो बस तिमीलाई मैले महसुस गर्न सकेँ मेरा हजार इन्द्रियहरूमा तिमीलाई अनुभूत गर्न सके रारा हजुर तिम्रो चिसो स्पर्श यति न्यानो लागिरहेछ कि तिमीलाई छोइरहौँ खुसियाउ कुतीले मुस्किराइरहौँ पुगेपछि लेख्नु भएको थियो उहाँ के के पुगेर तल तालजा विमानस्थलमा आइसकेपछि त्यहाँ फ्लाइट एक दिन रोक्यो त्यसपछि त्यहाँ बसेर लेखेको कविता पुऱ्यो हजुर हजुर तपाईँले कविताको हामीले कुरा गर्दै कविता सुन्दै गरिरहेका छौँ अब यो बिचमा मलाई तपाईँलाई सोध्न मन लागेको जस्तो तपाईँभन्दा अग्रज कविहरू हजुर तपाईँसँग भेटघाट अथवा तपाईँलाई कसैको प्रभाव परेर उहाँका कविताहरू पढ्ने गर्नुहुन्छ को हुनुहुन्छ त्यस्तो अहिलेको समयमा मैले एकदम अनुयायी नै भनौँ मेरो अनुयायी अथवा मैले पछ्याउने मान्छेहरू हुनुहुन्छ जस्तै रमेश क्षतिजको कविता निकै नै छुन्छ उहाँको कविताले उहाँको कविता पढ्छु त्यस्तै मनु मन्जिल अनि त्यस्तै विप्लव ढकालज्यूहरू तीर्थश्रेष्ठको कविता पनि निकै नै राम्रो लाग्छ उहाँहरूको कविताहरू पढ्ने गर्छु हेमन यात्रीज्यूहरू हुनुहुन्छ उहाँहरूले कहिले तपाईँको पढेर प्रतिक्रिया दिनुभएको छ प्रत्यक्ष रूपमा चाहिँ म उहाँहरूसँग भेट चाहिँ पाताले हुन्छ यद्यपि थोर बहुत रूपमा चाहिँ उहाँहरूसँग इन्टरनेटमा कुराकानी हुँदाखेरि चाहिँ यो कविताको बारेमा केही बोलिदिनुहोस् भन्ने आग्रह गरेँ भनेदेखि चाहिँ विश्लेषण गरिदिनुहुन्छ र मैले कुनै पत्रपत्रिकामा छपाएको कविताहरू देखाउँदा उहाँहरूले सुझाव पनि दिने गर्नुहुन्छ त्यो सौभाग्यमा चाहिँ मैले प्राप्त गरेको छु जस्तो मलाई लाग्छ कवि रोशन पुन बाग्लुङ उहाँको घर र अहिले पाँच खालमा नगरपालिमा कार्यरत हुनुहुन्छ सरकारी अफिसर हुनुहुन्छ कविता लेख्नुहुन्छ लामो समयदेखि कविता मात्रै विधा लेख्नुहुन्छ होइन पहिला पहिला गजल लेख्नुभयो अहिले त कविता मात्रै हो हजुर हजुर अरू अरू विधाहरूमा कलम चल्दैनन् अरू पनि लेख्छु तर त्यसलाई नलेखे जस्तै हो भन्नुभयो भन्नुभयो त्यो भएर कविता नै भन्नु रुचर अर्को एउटा कविता सुनाउनु रोशनजी हुन्छ कविताको शीर्षक बा बुवा अथवा बा अनुभूतिहरू छन् हावा जस्तै हलुङ्गा र सपना जस्तै श्यामश्वेत स्मृतिहरू छन् अनुभूतिहरू छन् हावा जस्तै हलुङ्गा र सपना जस्तै श्यामश्रेत स्मृतिहरू छन् मैले जितेको मेरो आफ्नै लघु इतिहास छ जहाँ हरेक युद्धमा बालाई पराजित गरेको छु र आमासँग विजय उत्सव मनाएको छु बाल्यकालभरि हिर्काएर बाको ढाड बनेको छु राजा र बाललाई घोडा बनाएर खेलेको छु न खान मिल्ने अनुभूति न पिउन मिल्ने स्मृति तैपनि धेरै थोरै आत्मविश्वासको मुहान भइदिन्छ अनुभूति र साहसको विमान उभ्याइदिन्छ संग्राम अघि मुस्कानको कारण भइदिन्छ स्मृति र पहालिदिन्छ तत्कालीन आँसुका नदीहरू बालले दिएको आत्मविश्वासको त्यान्द्र छ जो समाएर हिँड्न सकेको छु समयसँगै बालले दिएको सानो साहस छ जहाँ उभिएर दौडन तम्सेको छु जिन्दगीको म्याराथुन चिनेको छु बाले सिकाएको उज्यालो श्रम लिपि जसले बनाएको छु गन्तव्यको मार्गचित्र लेख्न सकेको छु दुःखको अर्थ र खुसीको परिभाषा बाले मेरो अनुहारमा हेरेर कल्पनी आशाभन्दा कैयौं गुणा भयाब बाले मेरो अनुहारमा हेरेर कल्पनी आशाभन्दा कैयौं गुणा भावह बाले मेर कर्म मेरो कर्ममा गर्ने भरोसाभन्दा कैयौं गुणा धेरै माया र प्रेम मैले जफत गरेको छु बाको अवोध इमानबाट जो संसार बेचे पनि जमानत हुन सक्दैन मेरो छातीको कारागारबाट जो संसार बेचे पनि जमानत हुन सक्दैन मेरो छातीको कारागारबाट धन्यवाद बडा मिठो मैले समय सकिँदै गर्दा झन् झन् तपाईँलाई लगाएँ अर्को एउटा कविता पनि सुनाउनुहोस् न हस् धन्यवाद मैले लगत्तै सुनाउने कविताको शीर्षक फुल क्रान्ति टाँसिदिन्छु स्वयम्बुमा ईश्वरका आँखा टाँसिदिन्छु स्वयम्बुमा ईश्वरका आँखा माया देवीमा भरेर रंग रङ दिन्छु सगरमाथाको टाकुरामा र दिन्छु पृथ्वीलाई साझा टोपी हिमाललाई सुम्पेर डम्फू र मुर्चुङ्गा बजाउन लगाउँछु अग्लो धुन अनि नचाउँछु यी जम्मै ताराहरूलाई पूर्णिमामा मात्र विचरण गर्ने जुनलाई औषीमा पनि लोकसेचन गर्न पठाउँछु यी विशाल र सुन्दर समुन्द्रहरू समुद्रमाथि तैरिएको यो धरती धरतीमाथि मुस्कुराएर बसेका यी मनुष्यहरू मलाई उस्तै उस्तै लाग्छ यो अमरावती र श्वेत फूलमाथि बसेकी सरस्वती बादलमाथि अनिमेष बग्ने मालचारीलाई थाहा छ यो पृथ्वीको साथत सौन्दर्य मरूभूमिमा बस्ती बसाल्छु हिमाल पगालेर पानी पठाउँछु तराईको गर्भवती माटो मरुवैमा ओछ्याउँछु ओ साथी बदलामा यति भनिदेऊ यो पृथ्वी हाम्रो साझा घर हो जन्माउनु छ एउटा नयाँ युग बुद्ध र जीसलाई नारेर विष्णुलाई जोत्न लगाउँछु महादेव र पार्वतीलाई बिउछर्न पठाउँछु ताकि इतिहासले समयलाई प्रश्न गरोस् मेरो विगत किन भयानक कथाले भरिएको छ युद्धमा जित कसको हुन्छ हार कसको हुन्छ अचेल शिकार गर्न जंगल पसेका सिकारीहरू फूल बोकेर फर्कन्छन् अचेल सिकार गर्न जंगल पसेका सिकारीहरू फूल बोकेर फर्कन्छन् हेर्दै जाऊ ओ सिमानामा तैनाथ नौजवानहरू भोलि बिहान चरा जस्तै चञ्चल केटाकेटीहरूले तिम्रो बन्दुकको नालमा पनि गुलाब राखिदिनेछन् प्रस्तुत गर्दै जानुभयो तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्यो चिन्न खोज्यो जानकारी लिन खोज्यो भने रोसनजी कसरी सम्पर्क गर्न सकिन्छ अहिले त निकै सजिलो छ सा, सामाजिक सञ्जालमा पनि छौँ म फेसबुकमा रोसन पुन खोज्नु हो भने भेटिन्छु नेपालीबाट कि अङ्ग्रेजीबाट खोज्नु अङ्ग्रेजीबाट रोसन पुन भनेर खोजिन्छु भेटिन्छु त्यस्तै आरओएसई पियुएन एट जिमेल डट कम मेरो सम्पर्कसित हो त्यहाँ चाहिँ अब कविता आदान गर्न सकिन्छ जस्तै मैले कसैलाई पठाउनु पऱ्यो भने पनि मैले त्यही युज गर्छु त्यस कारणले त्यसले युज गर्न हामीले भेटिन सक्छौँ हस् खुसी लाग्यो तपाईँसँग कुराकानी गरेर अब हामी लगभग अन्त्यतिर छौँ एउटा कविता सुनौँ र त्यसपछि बिदा माग्छौँ हस् यहाँले यो अवसर दिनुभयो त्यसको लागि पनि धन्यवाद र जति कविता पढ्न भ्याएँ यो कविता सुनेर पाठकहरूले मलाई ए आ, मलाई पक्कै पनि प्रकृति प्रतिक्रिया दिनुहुनेछ भन्ने लागेको छ यहाँलाई धन्यवादसहित म एउटा अन्तिम कविता यो कार्यक्रमको अन्तिम कविता सुनाउँछु आमा आँसु र गुन्द्रुकको कथा आमा आँसु र आँसु र गुन्द्रुकको कथा जुन दिन आमाले पठाएको गुन्द्रुकको कुटीर मेरो हात पर्छ तब म मूर्ति भइदिन्छु जुन दिन आमाले पठाएको गुन्द्रुकको कुटीरो मेरो हात पर्छ तब म मूर्ति भइदिन्छु पहले दर्जनौ पटक बासिसकेको थियो आमा नदी बनेर पिँढी सिँगार्दै थिइन् म अन्तिम मिरमिरे उज्यालो त्यहीँ छोड्दै थिएँ जब तगारो नागेर मूल बाटो तब सुरु भयो आमा आँसु र गुन्द्रुको कथा वृक्षका पातहरूमा आँसु घाँसका बोटहरूमा आँसु कति राति आएर रा मेरी आमा मेरो बाटो छेक्ने बाहना गरी छन् ती शीतका थोपा थिएनन् जरूुर आमाको आँसु हुनुपर्छ म आमाको आँसु कुल्झदै बस चढेँ गुन्द्रुकको तिउन खाना तम्सन्छु सक्दिनँ गुन्द्रुकको तिउन खाना तम्सन्छु सक्दिनँ गुन्द्रुकको अचार खाना तम्सन्छु सक्दिनँ उतै गाउँ छँदा त लाग्थ्यो गुन्द्रुकको अमिलो स्वाभाविक हो तर सहर छिरेदेखि त लाग्छ गुन्द्रुकको अमिलो केवल आमाको आँसुको मिसावट हो म गुन्द्रुकभरि आमा देख्छु र आँसुको सुगन्ध पाउँछु म त्यो दिनको इन्तजारमा छु म त्यो दिनको इन्तजारमा छु जुन दिन आमाको आँसु पुस्ने रुमाल किन्न सकुँ र भन्न सकुँ आमा अबदेखि गुन्द्रुक पठाउनु पर्दैन म सहरको सोयाबिन किनेर खान सक्ने भएँ धन्यवाद बडा मिठो यति रमाइलो गरी प्रस्तुत गरिदिनु भयो धेरै तेजिलो स्वरले नकराउने मिठो गरी मन्त्रमुग्ध शैलीले सानो स्वरले मिठा कविताहरू प्रस्तुत गर्ने कवि रोशन पुन् तपाईँलाई धेरै धेरै धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद रेडियो उज्यालोलाई पनि निकै धन्यवाद प्राविधिक साथीलाई पनि निकै धन्यवाद सम्पूर्ण सुनेर मलाई प्रतिक्रिया दिनुहुनेछ भन्नेसहित श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद हस्त आजको एकल कविता वाचन कार्यक्रममा बाग्लुङ गराउनुभएका कवि रोशन पुनसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत पनि विदा हुन्छौ अर्को साता अर्का कविका साथ आउनेछौ तबसम्मको लागि ल कविता वाचन